चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रममा पहिलो चरणमा प्रस्तुत हुनेछ आजको पञ्चाङ्गम त्यसै गरी कार्यक्रमको दोस्रो चरणमा रहेर हामी तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा रहेर रेडियो अर्पण एक सय आज के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ र कार्यक्रमको चौथो यानिक अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ त आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आजमित विक्रमसम्म दुई हजार साल जेठ महिना अठाइस गति मङ्गलबार तदनुसार दुई जुन एघार तारिक ज्येष्ठ शुक्ल पक्षी तृतीयतिथि राति दुई बजे उपरान्त चौथी तिथि पुनर्वसु नक्षत्र भोलि बिहान तिन बजे उपरान्त तिस्य नक्षत्र वृद्धि योग राति आठ पचपन्न बजे उपरान्त गण्डक योग तैतिल तैतिलकरण आनन्दादि योगमा स्त्री योग चन्द्रमा मिथुन राशिमा राति आठ बयालिस सम्म उपरान्त कर्कट राशिमा रोग बेला बिहान छ उन्चालिस सम्म यो तर यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग तपाईँ आज राखिसके पछाडि कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर फलतर्फ समेटिएका मानसिक परिश्रम गर्नुपर्ने खालको समय रहेको देखिन्छ तपाईँको क्षमताको फाइदा अरूले उठाउने खालको समय रहेको छ धन खर्च हुने खालको समय रहेको देखिन्छ गर्दै नगर्नु भएको कामको पनि अपजस आउने देखिएको छ भने स्वास्थ्यमा केही गडबडी देखिने सम्भावनाको दिन ठिकै रहेको देखिन्छ आर्थिक लाभ पनि राम्रै हुने खालको समय रहेको देखिन्छ जग्गा जमिन भवन जस्ता कार्यबाट सफलता हात पार्ने देखिन्छ कर्कट राशि तपाईँको लागि आजको दिन एकदम राम्रो रहेको देखिन्छ महिनाको अन्त्यतिर केही फाइदा हुने खालको रहेको छ सोचेर अगाडि बढ्नुहोला सिंह राशिको लागि भने आजको दिन खासै नराम्रो रहेको देखिन्न नयाँ कामको लागि सुनौलो अवसर आउने खालको समय रहेको छ शिक्षाबाट पनि एकदम लाभ लिन सकिने खालको समय रहेको छ नोकरी गरिरहनु भएको भए अवरोध आउन सक्ने खालको दिन रहेको देखिन्छ काममा त्यति मन जाने भने देखिन्न सजगता अपनाउनुहोला त्यति राम्रो समय रहेको छैन फुर्ति गर्ने खालको समय रहेको छैन पुरानै कामलाई निरन्तरता दिनुभए बेस हुनेछ काम गर्दा मन लगाएर गर्नुहोला केही खुसी र केही दुःख हुने खालको समय रहेको छ काम गर्दा विचार गरेर मात्र गर्नुभए राम्रो खालको समय रहेको छ भने यात्राको राम्रो योग रहेको छ वृश्च रासीको लागि धन खर्च हुने योग रहेको छ तपाईँले नगरेको कामको पनि तपाईँलाई दोष आउन सक्नेछ सावधानी अपनाउनुहोला तपाईँको लागि आजको दिन खासै नराम्रो भने छैन नयाँ कामको लागि अवसर आउने खालको समय रहेको छ शिक्षाको क्षेत्रबाट पनि लाभ मिल्ने खालको समय रहेको छ मनले सोचे विपरीत काम बन्ने खालको समय रहेको भने देखिन्न धार्मिक कार्यमा सहभागी हुनुपर्ने खालको समय रहेको देखिन्छ साहित्य सिर्जनामा रुचि बढ्ने खालको समय रहेको छ र अन्त्यमा मेन राशि र रा अन्त्यमा मेन राशि मेन राशि हुनेहरूका लागि तपाईँको लागि आजको दिन एकदम राम्रो खालको समय रहेको देखिन्छ तपाईँको महत्त्वपूर्ण काम सम्पन्न हुने खालको समय रहेको छ र पारिवारिक मनोरञ्जनमा दिन बित्ने देखिन्छ यो त रह्यो तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब प्रवेश गर्न चाहन्छौ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थुप्रो पाँचमै घार्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् सोको जानकारी कार्यक्रमको रूपरेखार्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म विविध गीत सङ्गीत सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजीसम्म हाउसफुल कमेडी छो सुन्न सक्नुहुनेछ नौ बजेदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ नयाँ नेपाली फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजीसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी सा। साथी प्रतीक्षा र स्वयं मेरो साथमा रहेर बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपाल बाँडी समाचार बाह्र पन्ध्रदेखि देउसो एक बजीसम्म ननिष्ठ बलिउड पुराना गीत सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म अफलाइन चाइस सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दससम्म अर्पण समाचार दुई दसदेखि तिन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा रहेर तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँ कार्यक्रम लभ ट्युन सुन्न सक्नुहुनेछ सहकर्मी कृपाको साथमा चार बजेदेखि चार दससम्म तपाईँ अर्पण खबर चार दसदेखि साँझ पाँच बजेसम्म कार्यक्रम रोजाइमा लोक सुन्न सक्नुहुनेछ साथै प्रतीक्षाको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन पाँच तिसदेखि छ बजीसम्म कार्यक्रम देश सुन्न सक्नुहुनेछ सहकर्मी रवि भट्टको साथमा छ बजेदेखि छत्तिससम्म नेपाल बाँडी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ साईराम फर्निचर उद्योगले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा साततिसदेखि राति आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठतिससम्म नेपालमाणी समाचार सुन्न सक्नुहुनेछ 8.45 पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी से नेपाली सेवा 9.15 पन्ध्रदेखि राति दस बजेसम्म श्रुति सम्वेक सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ खुल्दुली डट कम सुन्न सक्नुहुनेछ र त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ भने पुनः भोलि बिहान तपाईँको माझमा नीतिशास्त्र र प्रवचनमाला लिएर चार बजेदेखि पाँच बजेसम्मको बिचमा उपस्थित हुनेछ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म बाँडी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा भोलि बिहान हुने यो त यो कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा का प्रस्तुत गरिसके अब फेरि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिन का शुभ कामना शब्द हर्थडे टू यू हैप्पी बर्थडे टू यू आज जन्मदिन पाए संपूर्ण लाई जन्मदिन के शुभ अवसर में लाखौँ लाख शुभकामना दिन चाहन्छौँ र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू भने प्राप्त भइरहेका छैनन् तर पनि आज जन्म दिनुपर्ने हुने तपाईँ जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णलाई प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँको प्रत्येक जीवनमा सधैँ खुसियाली छाइ रहोस् यही शुभकामना दिन चाहन्छौँ र यही शुभकामना सँगसँगै कार्यक्रम शुभ बिहानीको आजको श्रृङ्खलाबाट पनि हामी विदा हुनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सिकाउने मित्र रिजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार शुभ दिन शुभ समय